एक्जाभेटर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ज्यान गुमाउनेमा एक्जाभेटर अपरेटर पासाङ तामाङ र स्थानीय बद्धिबहादुर गुरुङको ज्यान गएको प्रहरले जनाएको गए छ दुर्घटनामा परेर चन्द्रबहादुर गुरुङ र हिरा गुरुङ गम्भीर घाइते भएका छन् घ्यालसोक टारबाट तेस्रोतर्फ कच्ची बा मोटर बाटो खन्दै गरेको एक्जाभेटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शी भौमि रेग्मीले जानकारी दिनुभएको छ रुडका विषयमा टेम्पो सेतो म्याजिक र रातो म्याजिक बेस रहेको विवाद तत्कालका लागि समाधान भएको छ मङ्गलबार जिल्ला प्रहरीकारले चितुवनमा भएको सर्वपक्षीय वार्तामा विवादित बनेको भरतपुर नगरभित्रको रिङ रोडमा नेपाल यातायात व्यवसाय समितिले तत्कालका लागि कुनै सवारी साधन नचलाउने सहमति भएको हो त्यसको सट्टामा चितुवन टेम्पो माइक्रो व्यवसाय समिति सेतो म्याजिक पक्षले सञ्चालन गरेको कुनै एक रुटमा चारवटा रातो म्याजिक सञ्चालन गर्न पाउने सहमति भएको छ रातो म्याजिक रहेको नेपाल यातायात व्यवसाय समिति चितवनका अध्यक्ष मितराज केसीले टेम्पो व्यवसायले आफूहरू नियमसङ्गत गाडी सञ्चालन गरेको बताउनु भएको छ नेपाल यातायात व्यवसाय समिति अन्तर्गत रहेको रातो म्याजिकले पोखरा बस पार्क हुँदै पुलचोक चौबिसकोटी चोक केन्द्रीय बस टर्मिनल आपटारी हुँदै पुनः पोखरा बस पार्कसम्मको रिङ रोडमा सवारी चलाउन यातायात महासङ्घमा निवेदन दिएर चैत्र बाह्र गतदेखि सवारी संसदमा ल्याएपछि यी दुई समितिबीचको विवाद उत्कर्षमा पुगेको हो हाल आफ्नो रुट खोसिएको भन्दै चितवन टेम्पो माइक्रो व्यवसाय समितिले विरोध जनाउँदै गर्दा सोमबार नेपाल यातायात व्यवसायसँग आबद्ध पाँचवटा रातो म्याजिक गाडीमा तोड भएपछि विवादले सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ एटवटा विघ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन अभिषेक काठमाडौँ मुगलिन दमौली पोखरा नानगढ परासे बोटो सडक खण्ड पनि खुल्ला छन् खबर फोटो पॉइंट फो डिजिटल डिजिटल कलर लाब फ्लेक्स प्रिंट बिहान आठ बजे खबर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 छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर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 घर को लगी फर्निचर पीमा सस्तो अ